धारा एघार जोखिमका अवस्थाहरू तथा मानवीय सङ्कटहरू पक्ष राष्ट्रहरूले अन्तर्राष्ट्रिय मानवीय कानुन तथा अन्तर्राष्ट्रिय मानवाधिकार कानुन लगायत अन्तर्राष्ट्रिय कानुनहरू अन्तर्गतका जिम्मेवारीहरू अनुसार सशस्त्र द्वन्द्व मानवीय सङ्कट तथा प्राकृतिक प्रकोपहरू घटेका अवस्थाहरू लगायत जोखिमका अन्य अवस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण र सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण आवश्यक उपायहरू अवलम्बन गर्नेछन्